धारा बयालिस हस्ताक्षर सबै पक्ष राष्ट्रहरू तथा क्षेत्रीय एकीकृत सङ्गठनबाट हस्ताक्षरको लागि प्रस्तुत महासन्धि 30 मार्च 2007 हजार सातदेखि संयुक्त राष्ट्रसङ्घको न्युयोर्क स्थित प्रधान कार्यालयमा खुल्ला हुनेछ